वर्षाका कारण वीरगंजका अधिकांश भाग डुबानमा अज्ञात रोगका कारण उदयपुरमा तीनजनाको मृत्यु <्याँगा> निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरूले मनोमानी गरेको प्रतिवेदन सार्वजनिक काङ्ग्रेसका देउबा र पौडेलको सरकारलाई गम्भीर आरोप नैतिकताको ख्याल राख्न चेतावनी पोर्चुगलमा आमाको मस्तिष्क मृत्यु भएको चार महिनापछि स्वस्थ बच्चा जन्मियो उत्तर कोरियामा परमाणु ऊर्जा उत्पादन फेरि शुरू गरेको अमेरिकाको दावी <स्याँगा> र कोलिम्बिया प्राग बेगलाई हराउँदै गोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव इन्टरनेटमा रेडियो युनिटी प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी खबर आज बिहान परेको पानीले वीरगंज नगरका अधिकांश ओडा डुबानमा परेका छन् बिहान तीन बजेदेखि बजे बजेसम्म परेको अविरल वर्षाको कारण वीरगंज उपमहानगरपालिकाको आदर्श नगर मुरली पानी ट्याङ्की श्रिरीपुर नगवा भेसवा इनरबाग छकैया रानीघाट गोसवार लगातार स्थान डुबान परेका हुन वीरगंज को आदर्श नगर में वर्षा को पानी पसल भि प्रवेश करण लाखों को क्षति भ्यापारी आदर्श नगर एरिया में रहता पसल भि पानी पस पी भि रहोनिकपड़ा खाद्यान्न सौंदर्य सं... प्रधान प्रसाधन लगायतका सामान बिग्री लाखौं रूपियाँको क्षति भएको व्यापारीले गुनासो गरेका छन् समयमा उपनगरपालिकाले नगरभित्र रहेको ढल तथा नाला सफाई नगर्दा डुबानको समस्या खेप्नु परेको वीरगंजवासीले गुनासो गरेका छन् नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी जिल्ला प्रशासन कार्यालय पर्सा समेत डुबानमा परेको छ कार्यालयमा तीन फीटसम्म पानी जमेपछि कार्यालय आउने सेवाग्राहीले समस्या खेप्नु परेको यस वर्षमा वीरगंज उपमहानगरपालिका कार्यकारी अधिकारी विष्णुप्रसाद कोइरालाले उपमहानगरपालिकाभित्र एडीभी परियोजना अन्तर्गत सड़क ढल र नाका निर्माण कार्य भइरहेकाले डुबानको समस्या नगरवासीले खेप्नु परेको जानकारी दिनुभएको छ उनले डुबानमा भएका क्षेत्रको पानी निकाल्न उपमहानगरपालिकाका कर्मचारी बिहानैदेखि लागेको दावी गरेका छन् अज्ञात रोगका कारण उदयपुरमा तीनजनाको मृत्यु भएको छ शुरूमा सामान्य रूगाखोकी लाग्ने ज्वरो आउने र त्यसपछि अत्याधिक छाती दुख्ने रोगका कारण ती जन, तीनजनाको मृत्यु भएको मृत्यु हुनेमा हर्थ तिनी दुई कि तिस वर्षिया सबिना नेपाली अठार वर्षिया भीमा कुमारी नेपाली र पचपन्न वर्षिया गङ्गाबहादुर परिवार रहेका छन् सबिना र भूमिकुमारीको कु उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको भने गङ्गाबहादुरको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो रोगको पहिचानका लागि रोग नियन्त्रण महाशाखाको विशेषज्ञ टोली उदयपुर पुगेको स्वास्थ्य प्राविधिक जुनियालाल यादवले जानकारी दिनुभएको छ निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सांसदहरूले उपभोक्ता समितिको क्षमता नै नरहे योजनाहरू वितरण गर्ने गरेको र त्यसको परिणाम योजनाबाट लक्षित वर्गले लाभ लिन नसकेको एउटा अध्ययनले देखाएको छ सुशासन महासंघ नामक संस्थानीय सिन्धुपाल्चोक कास्की र सुनसरी जिल्लामा सञ्चालित सत्ताइसवटा योजनाको अध्ययनका आधारमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सञ्चालित योजनाबाट स्थानीय जनताले लक्षित लाभ पाउन नसकेको दावी गरेका छन् महासंघले आफ्नो अध्ययन प्रतिवेदन बुधबार व्यवस्थापिका संसदको विकास समितिमा बुझाएको छ संसदहरूले कार्यविधि विपरीत आफू योजना छनौट गर्दा तथा उपभोक्ता समितिको क्षमतालाई व्यवस्था गर्दा कतिपय योजनाको बजेट दुरूपयोग भएको अध्ययनमा संलग्न इन्द्रबहादुर भुजेले जानकारी दिनुभएको छ निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत योजना जिल्ला विकास समितिमा रहेको कार्यक्रम व्यवस्थापन तथा निर्देशक समिति मार्फत छानुपर्ने व्यवस्था छ तर सांसदहरूले समितिको सट्टा आफै ढिलाइ योजना छनौट गर्ने गरेको र योजनामा औसतमा असी दिन मात्र कम हुने गरेको अध्ययनमा अध्ययन प्रतिवेदनमा उल्लेख छ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले संविधान कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् सातौँ पटक सगरमाथा आरोहण गरेर विश्व राख्न सफल महिला आरोही लापा शेर्पालाई सम्मान गर्न बुधबार राजधानीमा गरिएको कार्यक्रममा काङ्ग्रेस सभापति देउबाले सरकार संविधान कार्यान्वयन गर्न छाडेर हावादारी गफमा रमाउन थालेको आरोप लगाएका छन् उनले सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार आफै पादक को बताए पानी जहाज किन्ने घर घर में का पाइप जोड़ने रेल कूदाने जस्ता सपना देखा सरकार जनतालाई जनता बेकूब उनको उनका आरोप थी सभापति देवबाली सरकार में बसर नैतिकता को ख्याल चेतावनी समेत दिया का कार्यक्रम में कांग्रेस वरिष्ठ का नेता रामचंद्र पौडे ने सरकार ने चुनाव को रणनीति बनाए जनता भ्रम पारे आरोप लगाने अवाचन को तैयारी मधेशका समस्या सम्बोधन गर्नुपर्ने बेला भएको बताए कार्यक्रममा सभापति देउबा र वरिष्ठ नेता पौडेलले सगरमाथा आरोहीलाई सम्मान गरेका थिए बेलायती संविधानको कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग चासो राखेका छन् नेपाल भ्रमणमा रहेको बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र अन्तर्राष्ट्रिय विकास सहयोग नियुक्त डीएफआईडी का सचिव मारक लोकले बुधवार बिहान सिंहदरबार पुगे प्रधानमंत्री ओलीसंग भेटवाता गरी संविधान को कार्यान्वयनबारे चाशो का हुन। भेटवार्तामा बेलायती प्रतिनिधिले संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसवादी मदेश र आदिवासी जनजाति जन समृद्ध केही दलले गरिरहेको आन्दोलन बारेमा पनि चासो राखेका थिए जवाबमा प्रधानमन्त्री ओलीले संविधानमा कुनै पनि समस्या नरहेको र असन्तुष्ट दलहरूलाई उनीहरूका मागका सम्बन्धमा छलफलका लागि सरकारले वार्ताको आह्वान गरेको छिट्टै समस्याको समाधान हुने आश्वासन दिएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार गोपाल खनाले जानकारी दिनुभएको छ सरकारले उपराष्ट्रपति बहादुर पुनपाङ् पासाङको चिन भ्रमण स्वीकृत गरेको छ पुनले यही जेठ अठाइस गतेदेखि असार दुई गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् बुधबार बजेको मन्त्री परिषद बैठकले उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत गरेको बैठकपछि उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् यसै सरकारले केही ची सचिवहरूको पनि गरेका छन् मन्त्री पाण्डेका अनुसार विज्ञापन मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाइमा र सिंचाइ सचिव अनुपम कुमार उपाध्याय विज्ञापन मन्त्रालयमा सरुवा गरेको हो सरकारले स्वास्थ्य सेवाका एघारौं तहमा भोगेन्द्रराज डुटेल झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा पनि गरेका छन् यसैगरी सरकारले दुई बैसठी त्रिसठीको जनआन्दोलनमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि सोह्र लाख छप्पन्न हजार रुपियाँ दिने निर्णय पनि गरेको छ उप्रेतीको हाल थाइल्यान्डमा उपचार भइरहेको छ उप्रेतीको उपचारका लागि सो रकम थाइल्याण्डस्थित राजदूतावास पठाउने मन्त्री परिषद बैठकपछि उद्योग मन्त्री पौडेलले जानकारी दिनुभएको छ झण्डै चार महिना अघि नै मस्तिष्क मृत्यु भएकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् पोर्चुगलको राजधानी लिस्बुनमा रहेको एक अस्पतालमा चार महिना अघि नै मस्तिष्क मृत्यु भएकी महिलाले दुई किलोको बच्चा जन्माएकी हुन् गर्भ रहेको बत्तीस हप्तामा नै महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो नवजात शिशुकी आमालाई ब्रेन हम... ह्यामेरेज भएपछि गएको फेब्रुअरी बीसमा डाक्टरले मस्तिष्क मृत्यु भएको घोषणा गरेका थिए परीक्षणको क्रममा महिलाको गर्भमा रहेको भ्रू स्वस्थ रहेको खुलेपछि गर्व पतन गराएको थिएन <ण्या> उत्तर कोरियाले परमाणु ऊर्जा उत्पादन फेरि शुरू गरेको अमेरिकाले दावी गरेको छ अमेरिकाको गृह मन्त्रालयका उच्च अधिकारीले उत्तर कोरियाले परमाणु बम बनाउन प्रयोग टुलोटो टु नियम ऊर्जा उत्पादन फेरि सुरु गरेको दा बताएका छन् अन्तर्राष्ट्रिय प्रतिबन्ध बा, बावजुद उत्तर कोरियाले आफ्नो परमाणु हतियार बनाउने क्रमलाई बढुवा दिदै। गएको र परमाणु ऊर्जा उत्पादनले नै यसैलाई पुष्टि गर्ने अमेरिकाको आरोप रहेको छ यसअघि संयुक्त राष्ट्रसंघको परमाणु कार्यक्रमसँग सम्बन्धित निगरानी राख्ने निकायले उत्तर कोरियाले बन्द रहेको परमाणु केन्द्र फेरि सञ्चालन गरेको संकेत मिलेको बताएको थियो उत्तर कोरियाले पछिल्लो गतिविधि चिन्ताको विषय रहेको अमेरिकी अधिकारीले बताएका छन् अमेरिकाको एउटा विश्वविद्यालयले 25 भारतीय छात्रालाई निष्कासन गरेको छ समाचार एजेन्सीहरूका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेकै समयमा ती विद्यार्थीलाई निष्कासन गरिएको हो न्युयोर्क टाइम्सका अनुसार पश्चिमी केन्टिकी विश्वविद्यालयमा कम्प्युटर विज्ञान विषयको पहिलो सेमेनस्टारमा अध्ययनरत पच्चीस भारतीय छात्रालाई विश्वविद्यालय छाड्न निर्देशन दिएको हो उनीहरूलाई विश्वविद्यालयको प्रवेश मापदण्ड पूरा नगरेको आरोप लगाएको छ यसै वर्ष जनवरीमा पश्चिमी केन्दिकी विश्वविद्यालयमा साठी भारतीय छात्रालाई कम्प्युटर विज्ञान कार्यक्रमका लागि छानिएको थियो कम्प्युटर ज्ञान कार्यक्रमका अध्यक्ष जेम्स गिरीका अनुसार करिब चालिस छात्राले भर्ना सम्बन्धी शर्त पूरा गरेका छैनन् <णुण> र प्राग्वलाई हराउँदै कोलम्बियाको अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ बुधबार बिहान सम्पन्न खेलमा प्राग्वेमाथि एक दुई एकको जित निकाल्दै कोलम्बियाले अन्तिम आठमा स्थान पक्का गरेको हो पहिलो खेलमा आयोजक अमेरिकाले हराएको कोलम्बियाले लगातार दुई खेल जित्दै छ अङ्क जोडेको छ बुधबारको खेलमा कोलम्बियाका कार्लोस बाकपा र हामेज रोड्री बेसले पहिलो हाफमा एक एक गोल गरेका थिए दोस्रो हप्तामा प्राग्वेका भिक्टर लालले एक गोल गरेपछि खेल कोलम्बियाले दुई ले जितेको हो दुई खेलबाट छ अंक जोडेको कोलम्बिया कु समूह एकको शीर्ष स्थानमा छ भने तीन अङ्क जोडेको अमेरिकी दोस्रो स्थानमा छ प्राग्वे र कोस्टारिकाले एक एक अङ्क जोडेका छन् यो सँगै दिउँसो तीन बजीको मिटी खबर सकिएको छ वर्षाका कारण वीरगंजका अधिकांश भाग डुबानमा अज्ञात रोगका कारण उदयपुरमा तीनजनाको मृत्यु <स्था> <स्था> निर्वाचन क्षेत्र विकास कार्यक्रमका सांसदहरूले मनोमानी गरेको प्रतिवेदन सार्वजनिक काङ्ग्रेसका देवबार पौडेलको सरकारलाई गम्भीर आरोप नैतिकताको ख्याल राख्न चेतावनी पोर्चुगलमा आमाको मस्तिष्क मृत्यु भएको चार महिनापछि स्वस्थ बच्चा जन्मियो उत्तर कोरियाले परमाणु ऊर्जा उत्पादन फेरि गरेको अमेरिका र कोलम्बिया फुटबलको क्वार्टर फाइनलमा